हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा अर्पण शुभ साजको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँलाई भेट्न उपस्थित भइसकेका छौँ प्रविधि कक्षीबाट यति मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा शार आफन्तसम् र मिठो लोक भागा हामी तपाईँको माझमा राख्छौँ यो सासको बेला एकैछिन भए पनि हामी सँगै सोहयात्रा गर्न चाहनुहुन्छ मिठा मिठा लोक भागा भने आउनुहोला आज पनि तपाईँको लागि निकै नै ने चर्चामा रहेका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा तपाईँले अत्यधिक रुचाउनुभएका तिनै चर्चित लोकभागाहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ र तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय साइराम फर्निचर उद्योगले सहकार्य गरेको छ तपाईँलाई विवाहको लागि फर्निचरका सामग्रीहरू चाहिएको छ झ्याल ढोका बनाउने मिस्त्रीहरूको खोजीमा हुनुहुन्छ तपाईँ भनेदेखि तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झ्याल ढोकाको चौकोस खापा पल्ला त्यस्तै गरी शुभ विवाहको लागि अझ भनौँ शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचरहरू तपाईँलाई चाहिएको छ अफिसको लागि फर्निचर चाहिएको छ घर सजावटको लागि आकर्षक फर्निचरहरू चाहिएको छ भने बनाउनु परेको भने तपाईले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्ननगर तेह्र आदर्शनगर टुरमा रहेको सुप्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी बैस आठ सय पैँतिस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास फोन गर्नुहोस् र अझ धेरै जानकारी लिनुहोला साईराम फर्निचर उद्योगको यति बेला पनि अर्पूर्ण शुभ साझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हुनुहुन्छ प्रजान्द्री के गर्दै अहिले हजुर मसादी बसी बसा अनि पहिलो पटक हो र हजुर दिदी हजुर पहिलो पटक है हजुर कतिको सुन्नुहुन्छ कार्यक्रम एक दिदी एकदमै सुन्नुहुन्छ सङ्गीत मनपर्छ भनेपछि है ल ठिकै छ फेरि फेरि पनि कार्यक्रम आउँदै गर्नुहोस् अब आगामी दिनहरूमा पनि तपाईँको यस्तै साथ पाउनेछु आशा चाहिँ मैले दिदी अनि आज सुरेन्द्रजीले के कस्तो सम्झिनुहुन्छ अनि मेरो साथी राजकुमार दाई अनि अनि आज प्रजालाई चिन्ने नचिनेलाई सुना हुन्छ कार्यक्रममा आउनु बस्ने जे खुसी लाग्यो राम्रोसँग बस्नु होला हामीलाई पनि सम्झिँदै गर्नु होला है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 के पर्सा <laughs> अनि अब खासमा के गाड़ी घरमै हुनु अनि कन्ट्रोल रुमको भाइलाई धेरै धेरै एकदम आज रिजन भाइ होइन हजुर रिजन भाइलाई त्यहाँ मेरो श्रीमती सरस्वती छोरी सन्ध्या हजुर छोरा सुजन र म नवराज मिश्र भनेर चिन्ने नचिन्ने सम्पूर्ण विशेष गरी बाबा ग्यास परिवारलाई हजुरलाई मुरी हजुरलाई मुरी मुरी धेरै धेरै धेरै धन्यवाद नवराजी अहिले भने विधा हुन्छ है अनि मेरो मेरो त्यही चाँडीमा साली अवसारालाई पनि विशेष गरी उनलाई सापबाटलाई सबै नवराज भनेर चिन्ने नचिन्ने सबैलाई सम्झिँदैछ हुन्छ नवराजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार नवराजी हुनुहुन्थ्यो यति बेला वर्षादेखि आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ र हर सुझको यो व्यवसायमा तपाईँले निकै नै माया गर्नु भएको छ सबै वर्गले धेरै रुचाउनु भएको छ यसरी नै तपाईँको साथ पाइराखौँ यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु त्यस भने हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ हजुर नमस्कार नमस्ते. हो हो राजु अनि सिलसिलामा पर्सा आइपुग्नु भयो त है सम्झिनु <laughs> उसको खुसी लाग्यो लिनालाई हाम्रो राजुजी आउनु भएको थियो यति बेला वर्षादेखि र अर्पण शुभ साँझको यो यति बेला तपाईँको माझमा एउटा मिठो भाका राख्छु अगाडि नै मैले उद्घोष पनि गरिसकेका थिएँ तपाईँ सम्पूर्णको माझमा राख्न चाहन्छु भर्खरै बजारमा आएको छ पूर्णकला विषी र डोलराज बाह्र घरेको आवाज रहेको भाका हो लय शब्द रहेको छ डोलराज बाह्र यति बेला तपाईँको माझमा राख्न चाहन्छु एउटा निकै नै मिठो भाका एक दिन हुने पक् एक दिन हुने दाखा पक्सिख सो तीन एवट कर आकाश संसार एउटै छ सानो एक दिन पक्कैसँगै हुनेछौँ एक दिन पक्कैसँगै हुनेछौँ मुरी राखा सानोले दोबा तिमी रमा एउटै धरती एउटै आकाश हुनेछौँ ो बाटो तिमी रमा एउटै धरती म एउटै धरती एउटै आकाश सुनेछौँ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको सर्पशुपसाजको सु व्यवसायी तपाईँ सुन्दै हुनुहुन्छ साईराम सा फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई विवाहको लागि फर्निचरका सामग्रीहरू चाहिएको छ सा भने तपाईँहरूले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी झ्याल ढुक्का बनाउने मिस्त्रीको तपाईँ खोजीमा हुनुहुन्छ भेट्नु भएको छैन भने तपाईँहरूले त्यसको लागि पनि सम्झिनुपर्छ साईराम फर्निचर उद्योगलाई र अझ बढी तपाईँलाई दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरी तयारी झाल ढुकाको चौकोस खापा पल्ला त्यस्तै गरी शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचरहरू विभिन्न अफिसको लागि चाहिने फर्निचरहरू त्यस्तै गरी घर सजावटका आकर्षक फर्निचरहरू चाहिएको छ अथवा बनाउनु परेको छ भने तपाईँहरूले सम्झिनुहोला सायराम फर्निचर उद्योगलाई जुन रत्नगर तेह्र आदर्शनगर टोलमा रहेको छ प्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ सय भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ एकपटक अवश्य जानु र यति बेला भने मा मा स्वागत नमस्कार हजुर, हजुर समीर लामा हिज पनि बसी बसाई होला है भोलि पनि बसी बसा नै हुन्छ अनि एकदम राम्रै छ पानी परे छैन परेको छैन ठिक छ राम्रोसँग बस्नुहोला हामीलाई यसरी नै सम्झिँदै गर्नुहोला यसरी माया गरिराख्नु होला है आज को सम्झिरहन्छ कार्यक्रम मार्फत ङ धनबहादुर चितवनमा रहनुहुने साथीहरू विनायक लामा आचाष लामा र अनि तारङगढमा रहनुहुने मेरो भान्जा अस्मी तामाङ अनि भान्जी मिरा लामा र मलाई समीर लामा भन्ने सम्पूर्ण साथीहरूको लागि नमस्कार समीरजी आउनु भएको थियो यति बेला धादिङदेखि र अर्पण सुबसाजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कामाटेको बोल्दै हुनुहुन्छ ओहो आवाज त कता हरायो हरायो हजुर सुन्नु भएको छैन भनेको चाहिँ अलिअलि सुन्न खोजिएको तर राम्रोसँग आवाज स्पष्ट आएको छैन मैले त बुझ्दै बुझिनँ फेरि फोन प्रयास गर्नुहोला तपाईँको आवाज मैले स्पष्टसँग बुझ्न सकिनँ डिस्कनेक्ट पनि भएको छ फेरि प्रयास गर्नुहोला होला अर्पण शुभ साजको व्यवसायमा अर्को साथी आइसक्नुभयो अरे रिजनको सङ्गीत त्यस्तै मिलाएको छ उहाँलाई स्वागत गर्छु नमस्कार दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ कता हुनुहुन्छ अहिले डबरजीको घरको घर परिवारको सब ठिकै छ अरु सबै ठीक छ। सबै राम्रो छ अहिले। ल ठिक छ। खानपिन भएको छैन त्यसो भए। खानपिन त भस् तरै भस्। ए बइ सके है। हजुर। ल ठिकै छ भनेपछि अर्को शुभसाज मार्फत आज नम्बर जे लेख्को छ सजिन हुन्छ। सर प्रशम हजुरलाई। धन्यवाद। अनि कन्डोरमको दादालाई? उहु। अनि अर्पण होल युनिटलाई? हजुर। यिनि बस्नु भएको छ हाम्रो गौमा दिदीलाई। उहु। खुसी लाग्यो आउँदै राख्नु होला है लमस्कार डमर्जी आउनु भएको थियो यति बेला चैनपुरदेखि र अर्पण सुबसाको आजको व्यवसायीसँग साइराम फर्निचर उद्योगले सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गराएर राखेको छु र यति बेला एकजना साथी फेरि लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु त्यस पछाडि पनि अर्को एउटा मिठो टा फेरि पनि तपाईँको माझमा राख्छु हजुर नमस्कार हेलो अघिकै साथी आउनुभएको कि जस्तो पनि लाग्यो उहाँसँग राम्रोसँग कुराकानी हुन सकिराखेका थिएन र भएन पनि फेरि फोन प्रयास गर्नुहोस् आमी तपाईँकै लागि आएका छौँ अर्पण शुभ साँझको व्यवसाय लिएर रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगा हर्टको साथमा यति बेला तपाईँहरूले अर्पण शुभ साँझको व्यवसायलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट लगन गरेर पनि विश्वको जुनसुकेकोबाट सुनिराख्नु भएको छ र बेला अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छौँ हजार जुने जुने जुने जुनी तीन रात दीने तो दिन मत चले तपाईँकै थकालाई एकैछिन भए पनि तपाईँ तपाई बाटो टाढा राख्नको लागि हरेक दिन साँझ सात बजे बित्तिकै तपाईँको मासमा मिठो धुन सँगसँगै आउँछौँ र करिब करिब आधा घण्टा तपाईँ सँगसँगै रहन्छौँ यिनै रोग भाकाहरू तपाईँको मासमा राख्छौँ र रा तपाईँको सम्झिनालाई तपाईँको आफन्तसम्म पनि पुर्याउँछौँ सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय विवाहको लागि फर्निचरका सामान चाहिएको छ झ्यालडुका बनाउने मिस्त्रीको खोजीमा हुनुहुन्छ त्यस्तै गरी दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको झ्यालडुकाको चौकुस खापा पल्ला शुभविवाह शुभ कार्यको लागि आवश्यक फर्निचर चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला सायराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्श नगर टोलमा रहेको छ यो जानकारी तपाईँलाई यति बेला गराउँछु र कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार, नमस्कार।, नमस्कार। को हुनुहुन्छ अनि खाना खाएको छ कि छैन चाँडै भएर बल्ल सात बजे होला होइन बल्ल साढे हुन लाग्यो होला है अनि अशेषले के गर्दै हो हिजो आज पढ्दै हो कति भयो है ल ठिक छ राम्रोसँग पढ्नु होला है अनि आज अरू पनि शुभ सहाजमा आउनु भएको छ कसलाई सम्झिन मन लाग्यो हजुर अनि मेरो दाई सरोज पराजुली मेरो दिदी असिता पराजुली अतिता पराजुलीमा अशेष चिन्ने र नचिन्ने सम्पूर्ण र एकता सिकिने केतामलाई खुसी लाग्यो आउँदै गर्नु होला है नमस्कार सृष्टि आउनु भएको थियो पर्सुबी फेरि लाइनमा नमस्कार हजुर कहाँबाट हुनुहुन्छ तै पनि कामलाई अलिकति झन्झटिलो बनाइदिन्छ है अनि ल ठिकै छ अनि के कथा सम्झिनु <Searchables> त्यो दाको लागि अनि दिपलाल चेपाङ अनि सुरेन्द्र चेपाङ राजकुमार चेपाङ मन्जिर चेपाङ अनि चौरीमाया चेपाङ सन्तलाल चेपाङ दलबहादुर चेपाङ विकास तामाङ अनि यसै गरी मलाई रिमलाल चिपाङ भनेर चिन्ने नचिन्ने रेडियो भएको सम्पूर्ण साथीहरूको लागि सुनाउनु चाहन्छु दिदी खुसी लाग्यो गर्नुहोला है हुन्छ दिदी रिमलालजी आउनु भएको थियो यति बेला मकवानपुरदेखि र अर्पण सुबसा आजको व्यवसायको हामी लगभग लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कि जस्तो लागिरहेको छ अन्तिममा एकजना साथीलाई लिन सक्छौँ कि जस्तो लागिरहेको छ तपाईँ फोन प्रयास गर्नुहोस् अन्तमा एकजना साथीसँग हामी कुराकानी गर्छौँ त्यस पछाडि भने कार्यक्रमबाट छुटिनुपर्छ निर्धारित समय सकिन लागेको सङ्केत पनि मैले पाइसकेको छु कोही साथी हुनुहुन्छ नमस्कार शान्तिजी अन्तमा भए पनि आउनु भयो खुसी लाग्यो अन्तिममा भए पनि मैले भेट्न पाएँ हाम्रो शान्तिजीलाई मेरो भेटेको हुने त कुरै भएन नि है त्यो अनि आज अर्पण सुझमा आउनु भएको छ अन्त अन्तमा आइसके आऊ धेरै बोल्न भ्याउँदिन होला सायद है कसरी सम्झिनु दादाको लागि अनि अर्पण हो लिनेको लागि अनि मेरो घर परिवारको लागि अनि मेरो बहिनी पार्वतीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि नमस्ते शान्ति जिया आउनुभएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ अब भने कार्यक्रमबाट छुट्टिनुपर्छ अन्तमा तपाईँलाई फर्निचरहरू चाहिएको छ विवाहको लागि त्यसै गरी शुभ कार्यको लागि घरको लागि अफिसको लागि भनेदेखि तपाईँले सधैँ सम्झिनु होला साईराम फर्निचरहरूलाई जुन रत्नगर आदर्श नगर टोलमा रहेको छ प्रोभाइडर धनराज डल्लाकोटी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तपाईँले फोन गरेर साईराम फणिलको बारेमा अझ धेरै जानकारी लिनुहोला र अर्पण सुबसाजको आजको व्यवसायबाट भने छुट्टिनुपर्छ बिदा माग्नुपर्छ है भनेर अगाडिबाट रिजनले इसारा गरिसक्नु भएको छ यतिन्जेलसम्म तपाईँले साथ दिनुभयो अर्पण शुभसाँचको व्यवसाय सुनेर तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु राजा जो जो फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा हुने तपाई सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो मकवानपुरदेखि सुरेन्द्रजी देखि नवराजी त्यस्तै गरी पर्साबाटै आउनुभएको थियो जी समीरजी आउनुभएको थियो धादिङबाट डम्बरजी जैनपुरबाट असिषजी बैलियाबाट रेमलाजी मकवानपुरबाट र अन्तमा शान्तिजी आउनुभएको थियो तपाईँ सम्पूर्णलाई पुनः एकपटक धन्यवाद दिन्छु र फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र विशेष विशेष धन्यवाद दिन चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र रिजन प्रति, त अर्पण शुभ साँझको आजको यो वसाइबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या राख तिम्रै मायाले चल्छ यो ढुकुढुकी अरूलाई पाख तिमीलाई काख बरुलाई बरुमा तिमी बाइकी दिनमा राख नमा मानै मारा तिम्रै मायाले चल्छ यो ढुकढुकी अरूलाई पाखा तिमीलाई काख गाउँघर सम